तिनीहरूका आँसुका जति थोपाहरू झरेका हुन्छन् तपस्वी महात्मा तपोधन ऋषि महर्षिहरू आफ्नो सम्पत्ति नष्ट भइदिँदाखेरि अरूले हरण गरिदिँदाखेरिको जो दुःखानुभूति उनका मनमा हुन्छ त्यस्ता रुनेहरूका अस्त्र बिन्दुहरू जति झर्दछन् धरतीमा त्यति काल पर्यन्त त्यति वर्ष पर्यन्त कुम्भीपाक नाम गरेका नरकमा त्यसले पाक्नु पर्दछ त्यसैले स्वदत्ता सम्पत्ति कुनै देवता आराध देवहरूका नाममा खडा भएको सम्पत्ति देवस्व ब्रह्मस्व यस्ता खालका यी वृत्तिहरूलाई जसले हरण गरिदिन्छ त्यसले साठी हजार वर्ष सा पर्यन्त विष्ठाको कुण्डमा किरो घर बार बस्नुपर्छ इत्यादि आफूले स्वयं मैले यो स्वयं अनुभव गरे प्रभु भनेर भगवान श्रीकृष्णका सामु मृग महाराजले यी सब कुराहरू भने र आफ्नो गन्तव्य लागे प्रभुको महिमा सम्झिँदै भगवान श्री हरिको स्मरण गर्दै नारायण नारायण नारायण बेतन नारायण narayana narayana narayana bol narayana narayana namaha narayana narayana narayana bol narayana narayana narayana bol narayana narayana narayana ेतन नारायण गो नारायण बोल चेतन नारायण गो सचिदानन्द भगवानको यसपछि महाराज जी नरकासुर पाउन्डर आदि जस्ताहरूको सामना भगवानले गर्नुपर्छ तिनलाई संघार गरे भनौँ उद्धार गरे भनौँ भगवान गरिदिनु हुन्छ तिनको भगवत सम्पर्कबाट कल्याण हुन्छ र अब धर्मरा ज्युधिष्टिरजीको सन्देश लिएर गएका देवर्षि नारदजी त्यसै गरी मगध नरेशको जेलखानाका राजर्षीहरूबाट सन्देश लिएर गएको थियो राजदूत यी दुवैजनाको सन्देशलाई सफल गर्न अब भगवान् श्रीकृष्णद्वारकाधीश रुक्मिणी आदि महिषीहरू समेत इन्द्रप्रस्थ जानुहुन्छ इन्द्रप्रस्थ भनेको अहिलेको पुरानो दिल्ली धर्मराज युधिष्ठिरको लागि छुट्याइएको क्षेत्र थियो त्यो हो। कौरवादीहरू दुर्योधन आदिहरू हस्तिनापुरतिर हुन्थे धर्मराज युधिष्ठिर इन्द्रप्रस्थलाई सम्हालेर बस्नुभएको थियो भगवान त्यहाँ सवारी भयो प्रभुको आगमनमा सब हर्षित भए जय जयकारको ध्वनि गर्दै वेदका पावन मन्त्रहरूद्वारा अगुवाई गरेर भगवान श्रीकृष्णको स्वागत सम्मान गरियो एउटा विशिष्ट भवनमा लगेर प्रभुलाई विराजमान गराइयो इन्द्रप्रस्थमा भगवानले जसले नमस्कार आदि प्रणाम आदि विधिहरू गरे अनुशासनका नियमका कुराहरू मर्यादाका कुराहरू त्यही अनुसार दादेशलाई जस्तो प्रकारको उत्तर दिनु थियो शिष्टाचार निर्वाह गर्नुथ्यो प्रभुले गर्नुभयो प्रत्येक दिन विभिन्न पाण्डवहरू आलो पालो गरेर भगवानको दर्शन गर्दथे निवासमा प्रभु विराजमान भएको ठाउँमा इन्द्रप्रस्थका सबै भक्तजनहरूको त्यस्तै नियम बनेको थियो एक दिन धर्मराज युधिष्ठिर भगवान श्रीकृष्णको सामु हाजिर हुनुभयो र हात जोडेर भन्न लाग्नुभयो क्रतु राजेन गोविन्द राजस्वीय न पावनी यक्षे विभूति भए तत्सम्पाद न प्रभु भगवान म हजुरको अर्चना गर्न चाहन्छु हजुरका विभूतिहरूको क्रतु राजेन अर्थात् विशिष्ट यज्ञद्वारा महान यज्ञ जो राजस्वीय यज्ञ छ जसको विशिष्ट विधि छ त्यसद्वारा म हजुरका विभूतिहरूको पूजा गर्न चाहन्छु हजुर त्यसलाई कृपा गरिदिनुहोस् सवारी भएर गर्नुभयो भगवान हजुरका चरण कमलको परिचर्या जलले श्रद्धा भक्तिसित गर्ने गर्दछन् तिनैको कल्याण छ यो विश्वमा म त्यही सदिच्छा राखेर रा, हजुरलाई प्रार्थना गरिरहेको छु भगवान्ले आज्ञा भयो सम्यक व्यवसितम राजन भवतार शत्रुक हजुरले अति उत्तम विचार गर्नुभयो हजुरको कल्याणी कीर्ति विश्वभरि छाउने छ चा, महाराज यसबाट यो यज्ञ त ऋषिहरूको पितृहरूको देवताहरूको मित्रहरूको सर्वेशमा अभिभूता नाम सम्पूर्ण प्राणी मात्रको हृदयले चाहेको यज्ञ हो यो राजस्वीय यज्ञ भने सम्पूर्ण राजा महाराजाहरूलाई आफ्नो प्रभावले प्रभावित तुल्याएर अनेक प्रकारका मङ्गलमय सम्हारहरू साधनहरू जुटाएर यो यज्ञ सम्पन्न होस् हजुरका भाइहरू जाउन् दिग्विजय यात्रा गरेर आउन् र ती जुटाइएका वैभव सम्पन्न साधनहरूद्वारा हजुरको यो यज्ञ सम्पन्न होस् म त्यो चाहन्छु न क न कश्चिन मत्परम लोके तेजसा यशसा श्रेया विभूतिभीर वा विभवे देवोपिक पार्थिव म जहाँ संलग्न रहेर कुनै यस प्रकारका भक्तहरूमाथि कृपा गर्ने यी व्यवस्थाहरू गर्छु त्यस ठाउँमा आफ्ना वैभवले सम्पन्नताले ऐश्वर्यले कसैले अघि आएर अभिमान दर्शाउन जित्ने दुस्साहस गर्न सक्दैन बडो आश्वासन भगवान्ले दिनुभयो त्यसपछि धर्मरा जुधिष्ठिलाई सान्वना मिलु र भगवान्ले आज्ञाको धर्मरा सबभन्दा पहिला भीमसेन अर्जुन नकुल सहदेव चारैजना भाइलाई हजुर दिग्विजय यात्राको लागि पठाइदिनुहोस् सहदेवजी दक्षिणतिर जाउन् नकुल पश्चिमतिर जाउन् भीमसेन पूर्वतिर जाउन् अर्जुन उत्तरतिर जाउन् यिनीहरूले चारै दिशाबाट दिग्विजय यात्रा गरेर बढे बडे राजा महाराजाहरूलाई प्रभावित पारेर भव्य भव्य उपहारहरू लिएर आउन् त्यसपछि यो अत्यन्त समृद्ध रूपमा सम्पन्न हुन्छ धर्मराज भगवान्ले सल्लाह दिनुभयो धर्मराज दृष्टिले भाइहरूलाई पठाउनु भयो दिग्विजय यात्राको लागि आफ्ना आफ्ना दिशा निर्धारित क्षेत्रहरूमा उनीहरू गए र समस्त ती ती क्षेत्रमा बस्ने राजर्षीहरूलाई बडे बडे शासकहरूलाई प्रभावित तुल्याएर त्यहाँबाट कहीँबाट किरीट कुण्डल कतैबाट प्रकारका राजकीय वैभवका कुराहरू उपहारको रूपमा बडे बडे साधनहरू लिएर आए त्यसपछि भगवानले आज्ञा भयो धर्मराज अब मलाई भीमसेन र अर्जुनको साथ बक्सोस् म ती जरासन्धका जेलखानामा बन्दी बनेर बसेका विचरा राजाहरु जो पुकार छन् तिनलाई छोडाइदिन्छु ती मुक्त भएपछि तिनले पनि हजुरको यस महान यज्ञको साधनमा सहायता पुर्याउनेछन् हजुरका सहयोगी हुन्छन् ती प्रकारले भगवानले आज्ञा त्यस्तै गरेर भीमसेन अर्जुन भगवानका साथमा जाने भए भीमसेन अर्जुन भगवान श्रीकृष्ण जनाले ब्राह्मणको रूप धारण गर्नुभयो र जरासन्धको जो यज्ञ क्षेत्र थियो घोषित क्षेत्र जहाँबाट रिते हात फर्किन नहुने त्यस्तो घोषणा गराएको थियो उसले त्यो स्थितितिर त्यो क्षेत्रतिर भगवान् जान लाग्नु परैदेखि जरासन्धले देखो ब्राह्मणहरू तिनजना आउँदैछन् पक्कै केही याचना लिएर आएका छन् केही माघ छैनको परपरबाट त्यसै गरी सोध्दै थियो अलि नगिचे भएपछि मनमा सोध्न थालो दालमा कालो छ है यिनीहरू ब्राह्मण त था होइनन् थाहा पाइसके मैले दीक्षत्रिय हुन् पक्कै किनकि म यिनको मुद्राबाटै थाहा पाइरहेको थिएँ हिँडाइबाटै थाहा पाइसकेको था था। छु भन्न थाल तै पनि अब भेष ब्राह्मणको बनाइहाले ठिकै छ नमस्कार आदि गरौँ अनि त्यसपछि किन पाल्नुभयो भनेर सोद्धा भगवान् कृष्णले आज्ञा हो जरासन्त मगन नरेश युद्धम न देही राजेन्द्र द्वन्दसो यदि हामी मल्ल युद्ध चाहन्छौ यदि राम्रो लाग्छ भने त्यो गरौ स्वीकार गरले भनौ कृष्ण मैले राम्ररी चिनिसके तिमी त माखन खाँदा खाँदा मखन जस्तै कोमल भइसकेका छौ तिम्रा यी कोमल अङ्गहरूसँग मेरा यी झर्खरिएका पाकुरा कहाँ लड्नै चाहँदैन मलाई त अर्जुन पनि दुध बालक जस्तो लाग्छ यसो खाइ लाग्दो त भीमसेनलाई देखिराखेको छु म अगाडि म त यसैसँग लड्छु भन जरासन्दले जो भवितव्य हो त्यही बोल्छ कसैका मुखबाट किनकि जरासन्दलाई वायुका बाय। अंशबाट मर्ने भवितव्य मिल्या छ घरमा भीमसेन वायुका अंश उसका मुखबाट त्यही निस्कियो म भीमसेनसँग चाहिँ लडौँ जस्तो लाग्छ र त्यसरी भीमसेनलाई रोजो उसले ठिक छ भनेर भगवान्ले अनुमति बग्यो र भीमसेन र जरासन्द दिनसम्म लडेँ हरेक कुराहरू अनुशासनमा हुन्थे त्यसबेला प्राचीन युगहरूमा दिनभरि सङ्घर्ष गर्थे परस्पर दुश्मन बनेर अनि विश्राम गरेपछि फेरि बिल्कुल कसैले कसैलाई चलाउँदैन थियो शान्तिसँग समय काट्थे छब्बिस दिनसम्म लडाइँ गर्दाखेरि भीमसेन त हतास भाइ बाबा एकासी वर्षको थियो जरासन त त्यसबेला भीमसेनले भने यस जरखरिएका बुढाबाट मैले हार्नु पर्यो प्रभु म सकिनँ यससँग लड छब्बिस दिन भइसक्यो मैले लडेको डक चल्दैन यो म त हताशमै म जित्दिनँ क्यारे यसलाई भगवान्ले भन्नुभयो मुस्कुराहरू भेमसेन तिमी हेर्दा मात्रै मोटा होइनौ बुद्धिका पनि मोटै छौ तिमी जुक्तिले काम ल्याउ न हेर यसको नाम जरासन्द किन पर्व थाहा छ त्यसको पृष्ठभूमिमा तिमीलाई बताउँछु यसका बाबु बृहद्रथ राजा मगध देशका तिनका कोही सन्तान भएनन् त्यस कारणले यिनी ती बृहद्रथ राजा चिन्तित थिए झोक्रा आएर एउटा रुखको छायामा वनमा गएर चिन्ता प्रकट गरिराखेका एक दिशाबाट एकतिरबाट बहुत ठुला सिद्ध महात्माको आगमन भयो महात्माको आगमन भएकोमा खुसीले वृहद्रथ राजाको मन पुलकित भयो हर्षले अब केही मलाई प्राप्त हुन्छ भनेर महात्मालाई प्रणाम गरे राजन किन झोक्राको यसरी भनेर सोद्धा महाराज मलाई पुत्र रत्न मिलेनन् विशाल राज्य छ त्यो राज्य सम्हाल्ने मेरो उत्तराधिकारी भएन भनेर मलाई चिन्ता छ भने राजाले महात्माजीले एउटा प्रसादको रूपमा फल दिनुभयो ल यो फल लगेर रानीलाई खान दिनु यसबाट पुत्र प्राप्त हुन्छ भनेर महात्माजीले सोध्नु भएन राजालाई कतिओडी रानी छन् भनेर नत्र त्यति नै फल दिनुहुन्थ्यो होला अब एउटै त होलिनी रानी भन्टान्नुभयो एउटा फल दिनुभयो राजा कि रानी दुइटी थिए अब एउटा फल मिल्या छ महात्माबाट सिद्ध महात्माबाट फल अत्यन्त सिद्धिदायी फल्छ के गर्नु अब एउटा फल एउटैलाई दियो त्यताबाट केही कतम भएन भने त फल पनि सकियो पुत्र पनि भएन दुईटी रानीहरू छन् भनेर आधा आधा फिफ्टी फिफ्टी गरेर पचास प्रतिशत पचास प्रतिशत फ्याँक बनाएर दुइटीलाई प्रदान गर्नुभयो गरे ती राजाले महात्माको प्रसाद प्लस समय बित्दै गयो पछि छोरो हुने बेला त छोरो पनि फिफ्टी फिफ्टी भयो फिफ्टी पर्सेन्ट यता फिफ्टी पर्सेन्ट पचास प्रतिशत यता पचास प्रतिशत फ्याँक फ्याँक दुइटा ए यो के काम लाग्छ यो लगेर विसर्जन गरिदिने भनेर नगिचै कतै जमिन मुनि विसर्जन गरिदिएको थियो एउटा फ्याँक यहाँनिर पर्ने एउटा फ्याँक यहाँनिर पर्ने गरी त्यस बेला जरानाम गरीको एउटा अन्धिराक्षसी थिएँ जब जब त्यसलाई भोक लाग्दोथ्यो दायाँ बायाँको वस्तुहरू समेटेर खान्थे त्यो अन्धिराक्षसी लम्किँदै गई त्यतैतिर जहाँ दुईवटा ती फ्याँकहरू दुईतिर विसर्जन गरिएको थिए त्यो समेट्न पखी दुईतिरबाट सोह्रेर त्यो जरा राक्षसीले दुईवटा फ्याँक सोहरी र ठ्याक्कै यसो जोड्दाखेरि बौर्ययो त्यो भाग नकिचे पर्थ्यो दरबार त्यहाँ लगे पालन गरे यसलाई ठुलो बनाए यसको त त्यो जोडे ठाउँमा जोड्नेको धर्को जस्तै जस्तो सिएका कपडाहरू ठाउँमा त्यसको धर्को हुन्छ बिचमा त्यस्तै एउटा लकिर छ एउटा धर्को छ यसले कुनै दाउले पछार र पाहुलाई दबाएर अर्को पाओ समातेर चिर यसको उपाय त्यही मात्रै हो यसलाई अन्त गर्ने अर्को उपाय छैन बुद्धिले काम ल भनेर भगवान्ले सम्झाउनु भयो भीमसेनले त्यसैको अनुसरण गरे र एकपटक दाउ लगाएर जरासन्धलाई पछारे अनि पाहुलाई पाहुले दबाएर अर्को पाहु समातेर चिरिदिए सबले देख्दा देख्दै भगवान् श्रीकृष्णको दर्शन गरी गरी जरासन्धले प्राण त्यागो त्यसको अनन्त फल उसलाई प्राप्त भयो उसका शरीरबाट निस्केको आत्म ज्योति सर्वेश्वर सर्वात्मा भगवान कृष्णमा विलिङ भयो सारा दर्शकहरूले देवता ऋषिमुनिहरूले पुष्पवृष्टि गरे गोविन्द जय प्रभु दीन दयाल हरे परेश्वर दीन दया